त्रोटी पास जना विषय में एकहत्तर अन्न छा 90 में नब्बे अंक लिया उनको सामाजिक अध्ययन विषय में मठारह अंक थियो। परीक्षा निंत्रण कार्य श्रोतेजिक विषय मेंसना भीबार देवेशले पुनर्योगको लागि निवेदन दिएका थिए उनी पास भएको घोषणा परीक्षा नियन्त्रण कार्यालयले केही दिनमा अन्य विद्यार्थीको पुनर्योगको नतिजा घोषणा गर्दा सँगै गर्नेछ पुनर्योगपछि देवेशले सामाजिक अध्ययनमा प्राप्त गरेको अङ्क परीक्षा नियन्त्रण कार्यालयले गोप्य राखेको छ देवेशको अङ्क सबै प्रक्रिया पूरा भएपछि थाहा दिइनेछ परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले भने उनी पास भएका छन् नतिजामा त्रुटि भएको रहेछ पूर्वी चितवनको नगरमा रहेको वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयमा एक वर्ष बितिसक्दा पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन अघिल्लो व्यवस्थापन समिति विक्रमसम्म सालको फागुनमा विघटन भए पनि सहमति जुट्न नसक्दा नयाँ समिति गठन हुन नसकेको हो राजनैतिक दौपेचको कारण समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ विभिन्न दलले आफ्नो व्यक्तिलाई अध्यक्ष बनाउनु पर्ने अडान नछाडेपछि समिति गठनमा समस्या देखिएको विद्यालयका प्राचार्य केशव मणि सिक्देले जानकारी दिनुभयो पछिल्लो समय सबै क्षेत्रमा राजनैतिक सहमति हुने गरेको छ प्राचार्य प्राचार्य सिक्देले भन्नुभयो अभिभावकलाई मात्र बोलाएर समिति गठन गरिएको भई पहिले नै गठन हुन्थ्यो राजनीतिले गर्दा धेरै अप्ठ्यारो पारेको छ अघिल्लो व्यवस्थापन समिति विघटन भएपछि नयाँ समिति गठनको लागि पाँच पटक अभिभावक भेला बोलाइए पनि सहमति जुट्न नसकेको सिक्देले बताउनुभयो व्यवस्थापन समिति गठन नहुँदा यस एस वर्षको एसएलसी परीक्षाको नतिजामा समेत असर गरेको विद्यालयले दावी गरेको छ विद्यालयमा रिक्त शिक्षक पद नहुँदा यस वर्षको एसएलसी नतीजा लिया न एउटा कारण हो प्राचार्य सुनि सो विद्यालय में गत वर्ष सामिक विषय को शिक्षक को पदरिक्त थी साथन समिति नद्यालय का अन्याकलापेत प्रभाव पारे विद्यालय नेकट ब्यूरो सदस्य सुरेन्द्र पांडे देश को भौगोलिक बनावट अनुसार मिश्रित प्रकार के संहिता देश को आवश्यक नेकत्र नंबर दुई चितवन को शक्तिखोर में हिजो क्षेत्रीय कमिटी समीक्षा बैठक में बोलते नेता पांडे नेकओवादी जाती राज्य कड़ा नछाड़े संविधान नबने को नेता पांडे नेकमा बहुपहचान सहित संहिता को पक्ष जानकारी दीद पांडे सब जाति अपनत्व महसूस करने संहिता बना कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आएका सदस्य जेपी भेटुवाल राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनाल नेकपा एमाले चितवनका अध्यक्ष जयन्त थपलिया लगायतले बोल्दै समसामयिक राजनैतिक र संविधान सभा निर्वाचनमा खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो कार्यक्रममा क्षेत्र नम्बर दुई अन्तर्गतका शक्तिखोर सिद्धि जुटपानी पिठुवा चैनपुर पदमपुर र का पार्टी प्रमुखहरूले आफ्नो क्षेत्रमा भएको पार्टीको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए एमाले क्षेत्रीयध्यक्ष कृष्ण कुमार डलाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो संयुक्त राजनैतिक दलित संघर्ष समिति चितौनले हिजो जिल्ला प्रशासन कार्यालय चितवनमा एक घण्टा धरना दिएको छ गत जीठ चौविस गते रौतहहरूको पिपरियामा दलित बस्तीमा गैर दलित समुदायबाट भएको आक्रमण तथा लुटपाटको घटनाप्रति आफ्नो ध्यान आकर्षण भएको भन्दै समितिले हिजो शान्तिपूर्ण धरना दिएको हो आक्रमणमा पैसठी भन्दा बढी घर भत्काएको र बीसजना घाइते भएको भन्दै सो घटनाको घोर निन्दा भर्सना गर्दछौं समितिले हिजो बुझाएको ज्ञापन पत्रमा छ घटनामा परि दलित बस्ती व्यवस्थापन भएको भन्दै घाइतेहरूको शुल्क उपचार गर्न र सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकार माग गरिएको छुवाछुतेन दुई हजार अडसठी अनुसार पीड़कहरूलाई हदेसम्मको कार्यवाहीको माग गर्दै दलित सम्बन्ध विभिन्न संगठनले हिजो धरना दिएका हुन् एक घन्टा धरनापछि प्रमुख जिल्लाधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो नेपाल विद्युत प्राधिकरण भरतपुरको टोलीले हिजो विद्युत चोरी गर्ने तेह्रजनालाई पक्राउ गरी कार्यवाही गरेको छ प्राधिकरणले गरेको छड्के जाँचको क्रममा दसजना पुरूष र तीन महिलासहित तेह्रजना पक्राउ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो गीतानगरबाट चार पटिहानीबाट तीन पार्वतीपुरबाट चार शिवनगरबाट एक र भनपाठबाट एक पक्राउ परेका हुन् टोलीले एक थान पानी तान्ने मोटर समेत बरामद गरेको छ टोलीमा सशस्त्र प्रहरी बीसजना जनपत प्रहरी एघारजना र कर्मचारी बाइसजना रहेका प्राधिकरणले समयमा नै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम पनि चितवनको माडी ठोरी हुलाक सडक स्थित मेघोलीको नारायणी नदीमा बनाउन सुरु गरेको पुल निर्माणको काम रोकिएको छ चितौन रासायन निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माण थालेको भन्दै अवरोध गरेपछि काम रोकिएको होलाक सडक सडक हुँदै पश्चिम नेपाल जाने वैकल्पिक राजमार्गमा का लागि बन्न लागेको पक्की पुल निर्माणको काम रोकिएको हो निकुञ्ज र स्थानीयको विवाद बढ्दै गएपछि अहिले स्थानीयवासी आन्दोलित भएका सरकारी निर्णयमा कुल बत्तीस करोडको लागतमा पक्की पुल निर्माण गर्न लागि हो दुई करोड रुपियाँको काम भएपछि काम रोकिएको पीताम्बर अर्यालले बताउनुभयो उहाँका अनुसार दुई सालमा सरकारले टेन्डर प्रक्रियाबाट पुल निर्माणको जिम्मा रमण एन्ड पपुलर जोइन्ट भेन्चर कम्पनीलाई दिएको थियो सोचमा माटो परीक्षण लगायतका परीक्षणपछि पर गएको पुसबाट निर्माण थालिएको भए पनि अहिले अवरोध आएको उहाँको भनाई छ सा। सात सय एकतिस मिटर लामो पुल निर्माण अघि नै वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्नेमा नभएकाले समस्या आएको चितु निकुञ्जका सहायक संरक्षण अधिकृत टेकाराम पौडेल बताउनुहुन्छ माडी रूटमा सञ्चालित यातायातका साधनहरूको भाडादर रेटमा समायोजन गरिने भएको छ नारायणी यातायात व्यवसाय संघका अध्यक्ष गोकर्ण पराजुलीले माडीमा भाडा समायोजन गर्न यातायात व्यवसायहरू राजी रहेको बताउनुभयो भ्रष्टाचार विरूद्ध अभियानले माडीको बसन्तपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरूले भाडा दर रेट चर्को भएको भने विरोध जनाएपछि यातायात व्यवसायहरूले भाडामा समायोजन गर्ने प्रतिबद्धता जनाएको हो रेउ खोलामाथि पुल बनेको र सड़क कालोपत्रे भएकाले सरकारी मापदण्ड अनुसार आफहरू भाडा लिन तयार रहेको माडीमा नारायणी यातायात व्यवसायसँगै चितुन यातायात व्यवसायी सवारी साधनहरू भाडामा रहेका छन् कार्यक्रममा जिल्ला विकास समितिका अधिकृत प्रकाश पौड़ेल चितोन्ना सिनेकुञ्चका प्रमुख संरक्षण अधिकृत कमलचन्द कुवर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नवीन देउजा लगायतले उठेका उठे आफ्नो कार्यालयको सवालहरूको जवाफ दिएका थिए सो कार्यक्रम भ्रष्टाचार विरूद्ध अभियानका अध्यक्ष भेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष डाक्टर ईश्वरी राज लौधारी कोषाध्यक्ष रविन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए पूर्वी चितुनको जुटपानी गाविसमा हिजो स्थानीय निकायलाई प्राप्त अनुदान रकम खर्चको पुनरावलोकन तथा समुदायको संलग्न तथा सर्वेक्षण सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ स्थानीय शासन तथा उत्तरदायी संयन्त्र हेटुडाको सहयोगमा महिला सघन विकास केन्द्र खैरालिने आयोजना गरेको सो कार्यक्रममा गाविसले विकास निर्माणको क्षेत्रमा गरिरहेको काम र सुधार्नुपर्ने विषयमा सवाल जवाफ गरिएको थियो कार्यक्रममा सहभागी सरकारवालाहरूले गाविसले विकास निर्माण खानेपानी महिला बाल दलित सीमान्तकृत वर्ग को हितम नुनासो गांववासियों सचिव राम प्रसाद योजना समस्या असमित तर बजट थोड़े भागीण क्षेत्र को विस में काम करने समस्या महिला सघन विस केन्द्र सदस्य एवं श्रोत व्यक्ति सुमिता डलाकोटी दलित समुदायका लागि नेतृत्व विकास तालिम हिजोबाट रत्नगरमा शुरू भएको छ रत्नगर नगरपालिका र संयुक्त दलित नगर विकास समितिको संयुक्त आयोजनामा तालिम शुरू भएको हो आजसम्म सोनसारण हुने तालिममा नगरपालिकाबाट दलित समुदायका चालिसजनाले सहभागिता जनाएका छन् महावीर विश्वकर्मा प्रमुख प्रशिक्षक रहनु भएको तालिममा हिजो रत्नगर नगरपालिकाका सामाजिक विकास अधिकृत तोरण राजपोरेले पनि प्रशिक्षण दिनुभएको थियो दलित समुदायमा नेतृत्व विकासको लागि तालिम सञ्चालन गरिएको संयुक्त दलित नगर विकास समितिका अध्यक्ष मानबहादुर डल्लाकोटीले बैलकोटीले जानकारी दिनुभयो धनबहादुर विकले सञ्चारण गर्नुभएको तालिमको उद्घाटन सत्रमा बोल्दै नेकपा माले केन्द्रीय कमिटिका वैकल्पिक सदस्य बहादुर विश्वकर्मा राजेन्द्र हमाल देवरास्रोका गोपाल सोनाम ज्ञानमणी विक्क लगायतले दलित समुदायमा नेतृत्व गर् पूर्वी चितवनको रत्नगर तिन बेल्सीमा हिजो नि शुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ सामुदायिक स्वास्थ्य केन्द्र बछुली र बेल्सी निमाबीको आयोजनामा भएको सो शिविरमा एक सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भरतपुर अस्पतालका जनरल फिजिसियन डाक्टर भोजराज अधिकारीले स्वास्थ्य परीक्षण गर्नुभएको सो शिविरमा बिरामीहरूलाई नि शुल्क वितरण गरिएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभयो मक्वानपुरको छत्तिवन गाविसमा करेन्ट लागेर हिजो एकजनाको मृत्यु भएको छ फापरबारी नौ न्युरेणीमा बिजुलीको पुल भाँसिएर भुइँमा लतारेको तार सुदा स्थानीय बयालिस वर्षीय सन्सोबहादुर पाकरिन मृत्यु भएको हो त्यसै स्थानीय साठी वर्षीय गंगामाया सिद्धान्त गम्भीर घाइते भएकाले उपचारको लागि हेटुड अस्पताल लगिएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ अब पालो अर्पण जुनावासको अर्पण जनावाजमा हाम्रो प्रश्न छ दलहरूबीच सहमति नभई सरकारले घोषणा गरेको मंगसुर चार गते संविधानसभाको दोस्रो निर्वाचन होला एई सरकार माने भर पर्छ बे विरोधीलाई मनाउनुपर्छ र सी समय कुर्नु पर्ला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 ट्रैफिक खबर को साथ में डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रातवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्यानबे पांच पचास एकसठी सात सौ तिरचाली अब पालो सामुदायिक आवाजको रक्तदान गरौँ जीवन उपहार दिउँ भन्ने नाराको साथ हिजो विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइएको छ जनचेतनाको कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ तर रगत सङ्कलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको सङ्ख्या बढे पनि समयमा रगत पाउन नसकेर बिरामी र उनीहरूको आफन्तले स्वास्थ्य छेल्नु परेको छ यो समस्याप्रति सर्वसाधारण के भन्छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै आवाज संख्या एउटा प्रमुख कारण चाहिँ त्यो र दोस्रो कारण चाहिँ के हो भन्दाखेरि जति पनि सङ्घ संस्थाहरूले चाहिँ रगत सञ्चालन गरिरहेका छन् जीवनदान नै रक्तदान नै जीवनदान हो भनेको चाहिँ रगत सञ्चालन गर्छन् तर ती रगतहरू चाहिँ आवश्यक ठाउँमा पुगे कि र पैसामा बेचबिखन भइरह त्यो भएको कारणले गर्दा पनि मेरो विचारमा चाहिँ अब रक्तदाताहरू जति भए पनि होइन रगतको कमी हुनु भनेको चाहिँ अब सङ्घ संस्थाहरूको लापरवाही अब उनीहरूले ब्लड डोनेसन कार्यक्रमहरू गर्छन् होइन ठाउँ ठाउँमा त्यहाँबाट अब मान्छेहरूले डोनेटरहरूले डोनेट गरेको ब्लड चाहिँ अब लगेर उनीहरूले अब आफ्नो उसको लागि युज गर्छन् होइन त्यस्ता हुन्छन् फ्रडहरू धेरै जस्तो अब अनि त्यसले गर्दा हुन्छ अनि जस्तै अब पैसा हुँदाहुँदै पनि कसैले त ब्लड किन्न पाउँदैन कसैको त अब पैसा नभएको ब्लड नपाउने मजबुरी हुन्छ अनि कसैको अब ब्लडमा रङ भएर होइन रङ ब्लड परेर अर्कै ग्रुपको ब्लड परेर त्यसको मृत्यु भइरहेको हुन्छ अनि यसको लागि चाहिँ त्यस्तो कुनै रुल्स एन्ड रेगुलेसन्सहरू बना पनि छैन होइन बनेर पनि त्यसको इम्प्लिमेन्टेसन खासै हुँदैन यसले गर्दा चाहिँ एकदम अहिले मान्छेहरूलाई चाहिँ ब्लडको कम मान्छेहरूले रगत सङ्कलन गरेर लाने अनि त्यसपछि त्यो सङ्कलन गरेको रगतहरू चाहिँ पैसामा बिक्री हुने र त्यो सही सदुपयोग नभएको कारणले यस्तो भइरहेको मान्छेहरूको अकालमा मृत्यु भइरहेको जति पनि मान्छेहरूले मान्छेको नेपालले नेपालले बचाउनको निम्ति भनेर रगत दान गर्छन् तर पनि त्यो रगतको चाहिँ सही सदुपयोग नभएको कारणले नै यस्तो हुन गइरहेको अकाल मृत्यु भइरहेको देख्न सकिन्छ सामुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको का आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य छपन्न नम्बर शून्य छपन्न पाँच इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि गर्नुहोला हौस्तर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै एकाडेमी म्याथ साइन्स र टेस्ट नदीकन पाँच विषयमा मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा